ट अनलाइनमा भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल अब स्थानीय समाचार विस्तारमा छिमेकी विद्यालय बालकुमारी कन्या उच्च माविमा विवाद देखिएको केही दिनपछि बालकुमारी उच्च माविमा पनि विवाद देखिएको छ विद्यालयमा हुने राजनैतिक भागभण्डार र अस्तित्वको लडाईँ हुन थालेको थलोको रुपमा पछिल्लो उदाहरण बालकुमारी उच्च माभि नामघर पनि बनेको छ सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरे पनि कार्यान्वयनमा आउन सकेको छैन विद्यालय व्यवस्थापन समितिको गठन शिक्षक नियुक्ति लगायतका विषयमा विद्यालयमा राजनैतिक भागभन्डा र खिचतानी चलिरहेको छ विद्यालयमा हुने राजनैतिक क्रियाकलाप र सहभागिताले विद्यालय शान्ति क्षेत्र भन्ने मर्म नै ओसेलमा परेको छ बालकुमारी उच्च माभिमा पटक पटकको प्रयासपछि बल्ल तल्ल गठन भएको विद्यालय व्यवस्थापन समितिको गठनलाई नेपाली कङ्ग्रेसको विद्यार्थी सङ्गठन नेविसङ्घले मान्यता नदिने भन्दै राजनीति गरिरहेको छ नेबिसङ क्षेत्र नम्बर तिनका अध्यक्ष प्रशान्त अधिकारीले पटक पटक प्रेस विज्ञप्ति जारी गरी यस समितिलाई मान्यता नदिने बताएका छन् राजनैतिक अस्तित्व विद्यालयमा देखाउने परिपाटीले बालकुमारी जस्ता सयौँ विद्यालयका विद्यार्थी र शिक्षक बारम्बार पीडित बन्दै आएका छन् व्यवस्थापन समिति गठनको विषयलाई लिएर बालकुमारी उच्च मावि नानगटमा तिन दिन पढाइ अवरुद्ध भयो समिति गठन अवैध तरिकाले भएको भन्दै नेभी संक्षितले विद्यालयमा ताला लगाएपछि पढाइ अवरुद्ध हुन पुग्यो आइतबारबाट पढाइ पुनः सुचारू भएको छ उसले समिति पुनः गठनको माग गरेको छ सरकारी वन क्षेत्रको सुरक्षाको जिम्मेवारी लिएको सशस्त्र वन रक्षक लामो समयदेखि नियुक्ति हुन नसक्दा यो सङ्गठन नै रित्दैछ विगत अठार वर्षदेखि यो सङ्गठनमा नयाँ भर्ना हुन नसकेपछि अहिले वनरक्षकहरू रिक्त हुँदैछन् हाल नेपालमै वनरक्षकमा सबैभन्दा तल्लो त तो सिपाही एउटा पनि छैनन् जुन फौजमा सबैभन्दा बड़ी काम गर्ने र संरक्षणका लागि दौडनेमा पर्छ सशस्त्र वनरक्षक तालिम केन्द्र टिकलीका प्रमुख धनबहादुर थापा एअनसार जान्यो भने छिट्टै सङ्गठन रितने बताउनुहुन्छ सिपाही हवलदार सुबेदार सेकेन्ड लेफ्टिनेन्ट र उपसेनानीभन्दा माथिका तीन पद खाली छन् उपसेनानी थापाले भन्नुभयो दरबन्दी खाली हुँदा काम गर्न गाह्रो परेको छ सङ्गठनको सबैभन्दा ठुलो माथिल्ला तीन पद पनि खाली रहेको उहाँले बताउनुभयो यो सङ्गठनमा कर्नेल प्रमुख हुने व्यवस्था छ देशभर एक हजार रक्षकको दरबन्दी रहेको भए पनि अहिले आधा जस्तो खाली रहेको छ उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराईले नारायणी नदी व्यावसायिक परियोजनमा दिने भरतपुर नगरपालिकाको निर्णय खारेज नगरी नगरपालिकासँग सम्पूर्ण सहकार्य टुट्ने चेतावनी दिनुभएको छ आइतबार उद्योग वाणिज्य सङ्घले गरेको विरोध रयालीपछि कार्यकारी अधिकृत नारायण प्रसाद सापकोटासँगको छलफलमा अध्यक्ष डाक्टर भट्टराईले जेठ उन्नाइस गतेको नगरपालिकाको निर्णय खारेज गर्न माग गर्नुभयो आज समय में निर्णय कार्य भई, भ नगरपालिक संग को सब सहकार तोड़ते विभिन्न राजस्व नतीर्ने बता उद्योग वाणिज्य संघ चितवन को कार्यालय विरोध रयालीसहित गएको टोलीले नगरपालिकामा धर्ना दिएको थियो भनपाका नवनियुक्त कार्यकारी अधिकृत सापकोटाले राजनैतिक संयन्त्रसँग छलफल गरेर सङ्घको मागको सम्बन्धमा निष्कर्षमा पुग्ने आश्वासन दिनुभयो जेठ सोह्र गतिको स्थानीय विकास मन्त्रालयको निर्णयअनुसार काज सरवा हुनुभएका साबकोटा आइतबार मात्रै भरतपुर नगरपालिकामा हाजिर हुनुभएको हो राजनैतिक संयन्त्रको दबावमा जेठ उन्नाइस गति भरतपुर नगरपालिकाले नारायणी नदीलाई आय आर्जनका लागि प्रस्ताव आह्वान गर्ने निर्णय गरेको थियो सो निर्णयको उद्योग वाणिज्य सङ्चित वन नागरिक समाचित वन नारायणी नदी संरक्षण समिति नारायणी नदी वरपरका टोल विकास सङ्घ संस्थाहरूले विरोध जनाउँदै आएका थिए ऱ्याली तथा धर्नामा उनीहरूको सहभागिता समेत रहेको थियो चित्वन मेडिकल कलेज में श्रीमती को उपचार का क्रम में ज्यादान डाक्टर को लापरवाही के कारण मृत्यु भाई विरोध करने श्रीमान प्रहर ने कुटपीट करी निंत्रण में ली आईतबार उपचार का क्रम में मृत्यु भैयी भरतपुर बारह बसंत चौकी भवानी खतौड़ा घिमिरे श्रीमान कृष्णराज घिमिरे प्रहरी दिवसो पकड़ाऊ गत बुधवार चितुबन मेडिकल कलेज में अपरेशन सोरो जन्माए कि भवानी को आईतवार दिवसो बाहर बजे मृत्यु था ठा पाए पी लापरवाही मृत्यु भाई आप प्रदर्शन उक्त प्रदर्शन में प्रहले लाठीचार्ज कर साथ ही मृतक का श्रीमान कृष्णराज पकड़ाऊ अपरेसनबाट छोरो जन्माएकी भवानी आइतबार बिहानसम्म राम्रै रहेकी थिए डायलोसिस गर्न डाक्टरले लगेपछि मृत्युको खबर आयो मृतकी बा आमाजु माधव अधिकारीले बताउनुभयो बिहान राम्रोसँग खाना खाएकी बुहारीलाई डाक्टरले उपचारका लागि लगेपछि एक्काशी मृत्यु भएको थाहा पाएको उहाँले बताउनुभयो यसैबीच मेडिकल कलेजका निर्देशक दयाराम लम्सालले प्रस्तुतिमा समस्या आएपछि अपरेसनबाट बच्चा निकालेको र त्यसपछि आमाको मृगोलामा आएको खुराबीका कारण मृत्यु भएको जानकारी दिनुभयो यसैबीच पढितपक्ष र अस्पताल प्रशासनबीच जिल्ला प्रहरी कार्यालय चितवनमा भएको वार्तामा कुनै सहमति हुन सकिन आज पुनः वार्ता गर्ने सहमति भएको प्रहरी निरीक्षक जीवलाल चुदालीले जानकारी दिनुभयो साक्षरता अभियान अन्तर्गत भरतपुरको कृष्णपुरमा सञ्चालित अनौपचारिक शिक्षाको कक्षा नियमित सञ्चालन नआएको सम्बन्धमा जिल्ला शिक्षा कार्यालयसित उनले लिखित जवाफ माग गरेको छ गत शुक्रबार अनुगमनको क्रममा कक्षा सञ्चार नभएको पाइएपछि कार्यालयले कक्षा सञ्चालन गर्ने संस्था जनचेतना सामुदायिक अध्ययन केन्द्रसँग लिखित जवाफ माग गरेको हो कार्यालयले ले लेखेको पत्रमा कक्षा सञ्चालन नहुनुको कारण के हो तिन दिनभित्र जवाफ दिने र सम्पूर्ण कक्षाहरू नियमित सञ्चालन गरी यथाशीघ्र कार्यालयलाई जानकारी दिन निर्देशन गरिएको छ कक्षा सञ्चालन नभएको सम्बन्धमा विभिन्न सञ्चार माध्यममा समाचार सार्वजनिक भएको थियो ट्रेड युनियन कङ्ग्रेस स्वतन्त्रको राष्ट्रिय महाधिवेशनको तयारी तीव्र रूपमा सुरु भएको छ असार सात गतेबाट रत्नगरमा सुरु हुन लागेको राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति तथा उपसमितिहरू गठन भएका छन् ट्रेड युनियन कङ्ग्रेस स्वतन्त्रताका अध्यक्ष लक्ष्मण प्रसाद भट्टराईको सममा एक हजार एक मूल व्यवस्थापन उपसमिति एवं सोरोटा उपसमितिहरू पनि गठन गरिएको कङ्ग्रेस स्वतन्त्रले जनाएको छ महाधिवेशनमा देशभरका दुई हजार प्रतिनिधि परिवेक्षकको सहभागिता रहनेछ नयाँ नेतृत्व चयनका साथ सम्पन्न हुने महाधिवेशनको नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ छात्रवृत्ति दिवसको अवसरमा हिजो चितवनका विभिन्न विद्यालयमा छात्रवृत्ति वितरण गरिएको छ पूर्वी चितवनको खैरनी उच्च माध्यमिक विद्यालयले एक कार्यक्रम गरी विद्यालयका पाँच सय अडसट्ठी विद्यार्थीलाई दुई लाख छात्रवृत्ति वितरण गरेको छ यसबिच कठार उच्च माध्यमिक विद्यालयले पनि हिजो नै तिन विद्यार्थीलाई एक रुपयाँ छात्रवृत्ति वितरण गरेको छ यसै गरी रत्नगर आठमा रहेको बैर्यई एक लाख उनातिस हजारको छात्रवृत्ति वितरण गरिएको छ त्यस्तै नेपाल उच्च माध्यमिक विद्यालयले पाँच सय ब्यानब्बेजना विद्यार्थीलाई दुई लाख अठार हजार पाँच सय सत्तरी छात्रवृत्ति वितरण गरेको छ त्यस्तै रत्नगर सात सिचाइ राष्ट्रिय प्राथमिक विद्यालयले पनि छात्रवृत्ति वितरण गरेको छ विद्यालयले एकदेखि कक्षा पाँचसम्मका विद्यार्थीलाई छात्रवृत्तिका रूपमा कलम कापी कपडा सर्ट प्यान्ट वितरण गरेको हो उता रत्नगरी नेपाली स्थित ओम शान्ति राष्ट्रिय प्राथमिक विद्यालयले हिजो नै छात्रवृत्ति वितरण गरेको छ नर्सरी नर्सरीदेखि कक्षा पाँचसम्मका एकतिसजना विद्यार्थीहरूलाई नौ हजार रुपियाँ वितरण गरिएको हो त्यस्तै पदमपुर नौ निम्न माध्यमिक विद्यालय गदेलीले हिजो आफ्ना विद्यालयमा अध्ययनरत 1,75 जना पचहत्तरजना विद्यार्थीलाई सत्तरी हजार नगद छात्रवृत्ति प्रदान गरेको छ पिठवाट माधवपुर में रहकर राम जानकी मंदिर में निर्माण करजन स्मृति सवाल को हिजो एक कार्यक्रम का बीच उदघाटन करम का प्रमुख अतिथि उदयपुर सामुदायिक वन अध्यक्ष केशव लाल उद्घाटन कर स्थानीय सुजन लमीसाने को तिरशुली नदी में निधन हो स्मृति में बाबा खड़ानंद लमीसाने रा होमकुमारी लमी सने परिवार को आर्थिक सहयोग में निर्माण करजन को विक्रमसम दुई हजार 2066 साल जेठ छब्बीस गति हिजोको दिन निधन भएको थियो उद्घाटन कार्यक्रममा खानेपानी उपभोक्ता समितिका निवर्तमान कोषाध्यक्षम प्रसाद ढकालले सवाल निर्माणको प्रगति खर्च विवरण र भावी योजना प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा रेडियो अर्पणका का कार्यकारी अध्यक्ष एवं राष्ट्रिय लोकजोडका भजन संरक्षण प्रतिष्ठान चितवन शाखाका सल्लाहकार सदस्य वेदप्रसाद आचार्य प्रतिष्ठानका उपाध्यक्ष दशरथ सापकोटा बिन्देश्वरी निम्न माध्यमिक विद्यालयका प्रधान भीमप्रसाद घुनाल रामकृष्ण मन्दिरका अध्यक्ष ध्रुव न्यौपाने अन्नपूर्ण भजन मण्डलीका भूतपूर्व अध्यक्ष जनजीवन शर्मा लगायती पुण्यकामलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो कार्यक्रम अन्नपूर्ण भजन मण्डलीका अध्यक्ष लोकनाथ न्यौपानेको अध्यक्षतामा भएको थियो बछुलीमा आयोजना गरेको ढकिया मौनी बनाउने तालिम सकिएको छ बछुली गाविसको सहयोगमा आदिवासी जनजाति समन्वय समितिले आयोजना गरेको तालिममा पच्चिसजना थारो महिलाहरूको सहभागिता रहेको थियो बछुली गाविसका सचिव तेजेन्द्रनाथ लामेसानेको प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा समन्वय समितिका संयोजक ऋषिराम गुरुङ अध्यक्ष रहनु भएको थियो दस दिनसम्म चलिएको तालिममा मोना चौधरीले प्रशिक्षण दिनुभएको थियो प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्माले आफनै बोली आफैले उल्लङ्घन गर्न थाल्नु भएको छ गत जेठ आठ गते सरकारी तथा सुरक्षा कार्यक्रम बाहेक अन्य निजी तथा गैर काम का तथा कार्यक्रममा नजाने प्रतिबद्धता जनाउनु भएको थियो प्रतिबद्धताको उल्लङ्घन गर्दै प्रजी शर्मा नेपाल बङ्गलादेश बैङ्कको नारायणगढ शाखाको भवन उद्घाटन कार्यक्रममा सहभागी हुन लाग्नु भएको छ उहाँले बैङ्कको नारायणगढको पोलचोकमा सञ्चालन हुन लागेको शाखा कार्यालयको उद्घाटन गर्न कार्यक्रममा सहभागी हुने नेपाल बङ्गलादेश बैङ्कका शाखा प्रबन्धक हरिप्रसाद कोइरालाले जानकारी दिनुभयो बिहान दस बजी हुने उद्घाटन कार्यक्रममा उहाँले बैङ्कको शाखा उद्घाटन गर्नुहुनेछ यता आफ्नै प्रतिबद्धता विपरीत निजी वित्तीय संस्थाको कार्यक्रममा सहभागी हुन लाग्नुभएका प्रजी शर्मालाई कम्पनी एन अन्तर्गत दर्ता भएको संस्था भएकाले सहभागी हुन लागेको उहाँले जानकारी दिनुभएको छ पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहमा विद्युतीय तारबार जडान सुरु गरिएको छ रत्नगर नगरपालिका नम्बर दसमा रहेको स्वसामुदायिक वनबाट वन्यजन्तुहरू मानव बस्तीमा आउने क्रम रोक्नका लागि वैद्युतीय तारबार जडान सुरु गरिएको हो राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोग एवं जिल्ला वन कार्यालय चितवनको प्राविधिक सहयोगमा स्वैद्युतीय तारबार जडान सुरु गरिएको हो सो कार्यको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रशासकीय अधिकारी रामकुमार शर्माले उद्घाटन गर्नुभयो अब पालो अर्पण जुन आवाजको अर्पण जुन आवाजमा हाम्रो प्रश्न छ सामुदायिक विद्यालयका शिक्षक अन्य व्यवसायमा लाग्न नपाउने नियमलाई कडाइका साथ कार्यान्वयन गर्ने सरकारको तयारीप्रति तपाईँ के भन्नुहुन्छ ए पेसा मर्यादित बनाउने प्रयास बे शैक्षिक गुणस्तर वृद्धि गर्न हो कि र सि अर्पण जन आवाज में तक मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एपी एक लागे को उत्तर ए बी गरी, वा सी टाइप गरी चौवालीस पचपन्न व पैंतालीस पचपन में पठान सकूने अर्पण जन को मत परिणाम हरेक साझ पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नारायणगढ एउटा ना वृग सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन काठमाडौँ मुगलिन दरी पोखरा नारायण परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्सट्ठी सात सय त्रिचालिस अब आज हुने कार्यक्रमको बारेमा जानकारी अखिल नेपाल महिला सङ्घ क्षेत्रीय समिति क्षेत्र नम्बर दुई र रत्नगर नगर समितिको संयुक्त आयोजनामा महिला भेला तथा प्रशिक्षण कार्यक्रम हुँदैछ स्थान रत्नगर उद्योग वाणिज्य सङ्घ रत्नगर समय बिहान एघार बजे त्यसै गरी निम्न माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण हुँदैछ स्थान विद्यालय परिसर समय बिहान एघार बजे यदि तपाईँको गाउँठाउँमा पनि कुनै कार्यक्रमको आयोजना गरिदिनु छ अनि घटना दुर्घटना घटेका छन् भने हामीलाई जानकारी गराउन सक्नुहुन्छ जानकारी गराउने हाम्रो फोन नम्बर हो शून्य छपन्न नम्बर शून्य छप्पन्न इमेल इन्टरनेटको सुविधा छ भने हामीलाई इमेल पनि गर्नुहोला इमेल ठेगाना हो रेडियो अर्फ सबैका लागि सधैँका लागि रेडियो अर्फसँगै इन्टरनेट अनलाइनमा डब्लु पनी समसार भरे साथ सात बजे अर्पण स्थानीय ध्रुवराजाई नमस्कार र्निंगडमी मैथ साइंस रेस्ट नदीकन पांच विषय में मत्र एस एल सी रू करना पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटिच्यूड मल्टीलर्निंगाडमी खैरानी चार पर्षा हिमालयन बैंक को मेथ अधिकारी प्लाजा मोबाइल अंठानबे चार